अब जब रात छेपिँदै जान्छ तब आफ्नो मान्छेको याद बढ्दै जान्छ भौगोलिक रूपमा जतिसुकै टाढा भए पनि हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै निरस अनि अध्यारो कोठाको चार भित्ताहरूको बिचमा कैदी झैँ चिसो रातको प्रहर परिवर्तनसँगै झन झन याद बढ्दै जान्छ आकाशको जुनै पनि चिहाउँ छ हाम्रो निरस मुहारमा अनि खोज्छ छेउमा रहेको हाम्रो आफ्नो मान्छे कहाँ छ भनेर सायद हाम्रो आफ्नो मान्छेलाई हाम्रो वरिपरि नदेख्दा त्यो जुन पनि निराश हुँदो आकाशका ताराहरू पनि चुपचाप शान्त रूपमा झलमलाउँदो सक्ने भए यी हावाहरूसँगै मायाका आयामहरू अनि मायाका न्यानोपनहरू मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुर्याउँथ्यौँ होला हामी तर विवश यी रातहरूमा मनमै दिन्छन् हाम्रा भावनाहरू मा, अनि मायालु आभासहरू थाहा छैन तपाईँ के गर्नुहुन्छ यस्तो बेला थाहा छैन तपाईँ कति रुनुहुन्छ यस्तो बेला तर जब जब म मेरी कालीलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुराउन सकोस मेरो मायाका आभासहरू उनको मुठुले आभास गर्ने गरे जसले पुराउन सकोस मेरा हरेक आँसुका अनुत्तरित प्रश्नहरू मुठु देखियो अध्ययारो कालोत उठ्दैछ पुष्पक विमान रम्दैछ मायालु आफ्नो मायालोजनको यादमा साँच्चै नै यो अध्यारो रातमा तपाईँ सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई सोच्दै हुनुहुन्छ होला कसरी पुर्याउने मेरा मनका कुराहरू मेरा मनका मायाका आवाजहरू उनको मनसम्म पुग्ने गरी तपाईँ सोच्दै हुनुहुन्छ होला अध्यारो रातमा अध्ययारो कोठामा बसेर सिरानीलाई अङ्गालोमा राख्दै हुन्छ होला आफ्नो मान्छे मेरो अंगालोमा भइदिए कति खुसी हुन्थ्यो होला म सायद तपाईले सोचिरहनु भएको होला अँध्यारो रात छ म पनि सम्झन्छु जब जब आफ्नो मान्छेलाई तब मेरा पनि अँध्यारो रातहरू निरज उजाट उजाट हुन्छन् आज कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा तब का मन का आभाजार लु ती मन भित्र को साथी चंद्र अज सीसा को पारी पर्दाट पर्दा पारी मैं नियाद मत नि जस्तु कर याद में हरा बलरामजी रणजी सा अंधारो रात में मा आपको मचे याद कसला आँदेन रलरामजी हाँसिंद सायद उहाँलाई पनि याद आउँदो हो कसैको यति धेरै कि यस्तो लाग्दो हो कहिलेकाहीँ कास मेरो अगाडि उनी यतिखेर भइदिए मेरो मनका सबै कुराहरू उनलाई सुनाउँथे होला मेरो मनमा जति पनि उनको लागि माया छन् ती सबै उनको अगाडि छत्ताछुल्ला पारिदिन्थे होला तपाईँलाई पनि यस्तै सोचहरू आउँदो तर पुऱ्याउने कसरी उसम्म तपाईँको मनको आवेग पुऱ्याउने कसरी तपाईँ सोच्दै हुनुहुन्छ भने निराश हुनु पर्दैन कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको माझमा आइसकेको छ कार्यक्रम मुटुदेखि मोटुसम्म मार्फत तपाईँ पनि तपाईँका मनका आभासहरू तपाईँको आफ्नो मान्छेलाई पुर्याउन चाहनुहुन्छ भने एसएमएस गर्न सक्नुहुन्छ स्वदेशमा हुने साथीहरूले मोबाइलको म्यासेज बक्समा गएर यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी विदेशमा हुनुहुन्छ तपाईँ एसएमएस गर्न सक्नुहुन्न भने हामीलाई डब्लुडब्लुडब्लु डट फेसबुक डट रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ यतिखेर तपाईँका थुप्रै एसएमएसहरू प्राप्त भइसकेको छ तपाईँका कमेन्टहरू पनि थुप्रै आइसकेका छन् ती कमेन्ट र तपाईँका एसएमएसहरू राख्नुभन्दा अगाडि अहिलेको लागि तपाईँको लागि राख्दैछु एउटा सुमधुर साङ्गीतिक आवाज तबसम्मका लागि तपाईँ तब पनि यसोमिस गर्दै गर्नुहोला कमेन्ट गर्दै गर्नुहोला मनका आवेगहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि तम तयार भएर रहनुहोला जगी बात बन गई इश् मज्ब इश्क मेरी जात बन गई जो तुमें तुमें तुमें। तुमें थुरा थुरा थुरा थुरा तुम जो आए जे बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई ओ तुम जो आए जिंदगी में बात बन गई बात बन गई ओ, तुम जो आए जिन्दगी में बात बन गई यो निकै नै सुँगुर आवाज राखेँ मैले वान सपन अ टाइम इन मुम्बईबाट तभी सुन रेडियो सर्वर 92.5 दशमलव अनि मेघा बाट अ डब्ल्यू डब्लू डब्लू डट रेडिओ सर्वर डट कार्यक्रम मोटुदि मूठूसम मूँ तब के मन भित्र को साथी चंद्र तब का मोटु का आवेगर मोटु का आभासर तपाईँको आफ्नो मान्छेको मोटुसम्म पुर्याउनका लागि यतिखेर म उपस्थित छु तपाईँका थुप्रै एसएमएसहरू तपाईँका थुप्रै कमेन्टहरू प्राप्त गरिरहेको छु तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँका मनका आभासहरू मनका कुराहरू लेखेर चार चार दुई दिनमा गर्न सक्नुहुन्छ विदेशमा हुनुहुन्छ भने डब्लु डब्लु डब्लु पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर तपाईँका थुप्रै एसएमएसहरू प्राप्त भएका छन् पहिलो एसएमएस ले लिँदैछु लेख्नुहुन्छ नमस्कार दादा मि उही डिम्पल निगिता हाँडी खोलाबाट जिन्दगीदेखि भाग्दा भाग्दै थाकिसके अब जति तडपन्यो छ तडपन्यो भन्छु उही राक्षसलाई भन्नु आज मान्छे स्वभावैले राक्षस हुँदैनन् सबै केही अपवादहरू परिस्थित कहीं रास बना पिस्थिति गलत बना तर्थ में उक्षस भन्न हो तरह होया में तबात पाने भाला मै में चोट पाने भाई होया में पीड़ा होर्जी का होन बाध्यता पड़े हुई भाग सके सच्चाई भी खोजने प्रयास कर थ्याङ्क यू सो मच निगिताजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हेलो हाई नमस्ते मि शीतल सृज सृज फ्रम इलाम पशुपति नगर छुच्ची डिम्पल आदर्श आले लवली बोय आर्य आर्यन त्यसै गरी मनमन मन, सुब्बा विष्णु सृष्टि लेख्नु भएको छ त्योभन्दा पछाडि यमआइएल मिल मात्र आएको छ योभन्दा अरू कुरा पनि लेख्नु भएको थियो यति मात्र आयो थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा गुड इभिनिङ नमस्ते है मे इलामबाट अमृता बस्नेत हो आज मिस गर्नु पर्दा मेरो स्वीट हार्ट निकिता लामी छानेलाई मिस यू, लव यू सो मच भन्छु अनि अल फ्रेन्डलाई पनि भन्नुभएको छ थ्याङ्क सो मच टाढा रहेर पनि हामीलाई एसएमएस गरिरहनु भएको छ अमृताजी तपाईँलाई धेरै धेरै धन्यवाद छ शीतलजीले पनि इलामबाट नै सम्झनु भएको थियो शीतलजी अमृताजी तपाईँहरू ये धर करने श्रोता होती धर मया मं रही मन में एटा उत्साह जाग्स उमंग जाग् मन में पीड़ा हो खुशी भर हाँ मन लग मन में जी पीड़ा भेपी मैं मैगरने को कमी छे संसार में जस्ट लग् तयलो आवाज और सदैव पाइरू यही अपेक्षा कर अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभयो म हेर्दैछु अमृताजी पछि अह कहिले हाँसो त कहिले रोदन लाउँछ अरे लाउँछ अरे कहिले खुसी त कहिले चोट खुवाउँछ अरे भनाइ नै छ नि संसारको एउटा माया गर्नेहरूको आँखामा आँसु सुहाउँछ अरे भन्नुभएको छ कसले लेख्नुभयो नाम चाहिँ छुट्यो मैले अनुरागमा पनि तपाईँको यो भावना वाचन गरेको जस्तो लाग्यो त्यसैले पनि मैले चिनेकै नाम हुनुपर्छ तर एसएमएसमा चाहिँ तपाईँको नाम अटाएन ना कि जस्तो लाग्यो साँच्चै नै कहिले हाँसो कहिले रुवाउँछ मायाले कहिले खुसी अनि कहिले छोट खुवाउँछ मायाले भनाइ छ संसारमा एउटा माया गर्नेहरूको आँखामा आँसु छुह सुहाउँछ अरे आँसु सुहाउने पनि एउटा कन्डिसन हुँदोरहेछ कहिलेकाहीँ तपाईँले धेरै माया गर्नुहुन्छ तपाईँको मान्छेलाई उहाँले पनि तपाईँलाई धेरै माया गर्नुहुन्छ तर बाध्यतावश मनलाई कठोर बनाएर तपाईँले समाजको लागि आमा बुवाको लागि परिवारको लागि प्रेमको त्याग गर्नुपर्ने हुन्छ त्यही बेला जब तपाईँको आँखामा आँसु आउँछ त्यो आँसु साँच्चै नै सुहाएको भानुहुन्छ यदि साचो माया गर्नुभएको छ भने अर्को एसएमएस गर्नुभएको छ दादा आइएम मिनाक्षी तामाङ फ्रम नेवार पानी दादा यो जाडो मौसममा माई हर्टको एलाई न्यानो सम्झना एन्ड लभ यू सो मच भन्न चाहन्छु ओके गुड नाइट एन्ड गुड नाइट एन्ड दादा भन्नुभएको छ यति मात्र लेख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि तपाईँको यसले पनि कार्यक्रम सुनिरहनु भएको होला तपाईँको लागि पनि न्यानो आयो एकैछिनमा एसएमएसमा पठाउनुहुनेछ मलाई यो विश्वास छ थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ दादा नमस्ते इट्स मी उमेश तामाङ फ्रम हेटौँडा छब्बिस लाल झाडीबाट आज सन्देश भन्नुपर्दा मेरो मनको मायालु सरगमलाई आई लभ यु एन्ड मिस यु सो मच भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच सरगमजीले पनि तपाईँको यो भावनालाई सुनिरहनु भएको होला कुरा गर्नुको लागि तयारी अवस्थामा रहनु होला फोन आउँछ होला एकैछिनमा तपाईँलाई यो एसएमएसको लागि धेरै धेरै धन्यवाद छ <Ground> <music> त्यसै गरी तपाईँका एसएमएसहरू राख्ने क्रममा अर्को एसएमएस राख्दैछु एसएमएस गर्नुभएको छ म जिना लामा हेटौँडा पन्ध्रबाट हाई एन्ड दाजुलाई हाई दि एन्ड दाजुलाई भन्नुभएको रहेछ दिदीले दि चाहिँ आज कार्यक्रम सुन्नुभएको छैन होला सायद कार्यक्रम नसुन्ने ठाउँमा पुग्नु भएको छ म मात्रै छु तपाईँको यो सन्देश उहाँसम्म चाहिँ अवश्य हुनु पुग्छ लेख्नुहुन्छ दि एन दाजुलाई सन्चय हुनुहुन्छ तपाईँहरूको यो प्रोग्राम मलाई धेरै मनपर्छ यो प्रोग्राम मार्फत म मा मेरो कालेलाई मिस्यू भन्न चाहन्छु भन्नुभएको छ योभन्दा पछाडि के लेख्नु भएको थियो यसलाई यति मात्र आयो थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हाई दादा के छ त खबर मे शार्ता फ्रम भैँसे छ किसिडी फुल जस्तै झर्छु म तिम्रो कसम मर्छु म आहा फुल जस्तै झर्छु म तिम्रो कसम मर्ु म तिमले जित्यौ मै तिम्ले जित्यौ मैले हे तिम्रो कसम मर्ु मोभंदा पड़ी लेख्ला मेरो यम बने आहेक अरुण एसएमएस प्राप्त भैया थैंक सो मच तैंको एसएमएस को लगी शार जी आगामी दिन में भी तैयार एसएमएस को हम अपेक्षा कर सौ तेगरी अर्क एसएमएस कर एसएमएस करने, करने साधी हो लेख्नुहुन्छ दादा मी मिसबिना भैँसेस सिक्सबाट हात काटेर तिम्रै नाम कोर्न ना मन लाग्छ छातीचिरे तिम्रै तस्विर हेर्न मन लाग्छ किन यस्तो हुन्छ म आफैलाई थाहा छुइनँ आज मायामा यस्तै हो मायामा यस्ता कुराहरू कमन हुन्छ भन्छन् तर हातै काट्नु चाहिँ अलि हुँदैन खोइ साँचो माया त मैले पनि गरेको हो तर हात काट्ने आँट चाहिँ कहिले पनि आएन <laughs> तपाईँलाई आउँदो रहेछ जे होइन चन्द्रलाई आएन तपाईँलाई पनि नआउनु भन्ने चाहिँ होइन फेरी. चन्द्रलाई आएनसम्म म चाहिँ अलिक बढी नै भयो कि क्या हो भनेर चाहिँ नसोच्नु होला किन भन्दा माया हो मायाको यो आभासहरू व्यक्ति विशेषमा फरक फरक हुन्छ मैले एउटा आभास गर्छु तपाईँले अर्को आभास गर्नुहुन्छ तर एउटा एड्भाइस चाहिँ दिन्छु म सकेसम्म हात काट्ने रगत बगाउने रगतले चिठी लेख्ने यस्तो नगर्नुहोस् सा तबरी रूप में कुछ काम कर पर देखना पर्दन तब को मया सा वहाँ प्रति आप आभासा मन में मर्न नदिस् सद बचाए राखनस जब जब तब को मया को वहाँ खाचो पर्स तुख मोड़े नहिड्ह जब तब तब को मंला आवश्यकता पर्च ते बेला तब सदैव वहाँ को साथ में रहना म यही आग्रह कर थैंक सो मच तब एसएमएस को लगी अर्क एसएमएस कर एसएमएस झराया झरिया कह कौ खोज्दा खोज्ते अ चालीसवटा जैसे एसएमएस आईस तमेंट रेला मैं फिर कार्यक्रम सुरू करने बित्तीक तनाव भएर आउँछ लाउन यति धेरै माया गरेर पठाउनुहुन्छ पढ्न पाएन भने के गर्ने होला कसरी राख्ने होला त्यसैले पनि ब्रेक पनि राख्दै राख्दिनँ कार्यक्रममा गीत पनि कहिले काहीँ कमै बाँच्छ म तपाईँको एसएमएस पढिहाल्छु यतिखेर लेख्नुहुन्छ हेलो दादा हाउ आर यु मी रोशनी बल फ्रम किसेडी दादा आजको सन्देश भन्नुपर्दा माई हटले गर्लफ्रेन्डलाई एभ्रिडे रिमेम्बर यू, ओके बाबाई दादा टेक केयर भन्नुभएको छ थ्याङ्क यू सो मच रोशनीजी तपाईँको यो को लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो त म ठुलो थालबाट लक्ष्मण गोले, अनि okay, मेरो अल चिन्ने नचिन्ने माई फ्रेन्डलाई मिस्यु भनेर है ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि साथीहरू पनि सुनिरहनु भएको होला तपाईँलाई पनि सम्झिरहनु भएको होला भन्न चाहन्छु लक्ष्मणजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म मेलिना घिमिरे दादा आज मेरो बोय फ्रेन्ड अनिस अनिस बिरामी हुनुहुन्छ उहाँलाई चाँडै निको होस् भन्छु अनि आई मिस यू, आई लव यू भन्न चाहन्छु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच मिलिनाजी तपाईँको को लागि अनिसजी बिरामी हुनुहुँदो रहेछ सायद बेडमा पल्टेर मेरो आवाजलाई सुनिरहनु भएको छ भने मिलिनाजीले तपाईँलाई सम्झिरहनु भएको छ तपाईँलाई आई लभ यु एन्ड मिस यु भन्ने भन्नुभएको छ यो सन्देश तपाईँसम्म मैले मैले पुऱ्याउने चेष्टा गरेँ अवश्य पनि तपाईँसम्म आइपुगेँ होला र एउटा सेयर गर्नमा लागेँ तपाईँलाई माया ला, गर्नेहरू के भन्छन् भने तपाईँ सन्चो नभएको बेला बिसन्चो भएको अवस्थामा पनि तपाईँको मायाले एकल मात्रै गरिदिनुभयो भने तपाईँको आवाज मात्रै सुन्न पाउनुभयो भने पनि बिरामी अटोमेटिक निको भएको आवाज हुन्छ अरे त्यसैले <laughs> मेलिनाजीलाई मेरो पनि आग्रह अनिशजीलाई फोन गर्नुहोस् थोरै मात्र भए पनि उहाँको पीडा कम हुन्छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा इट्समी यस तामाङ मेरो आजको सन्देश भन्नुपर्दा मेरो मुटुको टुक्रा शर्मिला डिम्डुङलाई धेरै धेरै आई लभ यु एन्ड मिस यु भन्न चाहन्छु भन्नुभएको छ चा। थ्याङ्कयू सो मच शर्मिलाजीले पनि सुनिरहनु भएको होला अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ इट्स मी फुच्चेको फुच्ची के स्पेसल्ली एसएमएस माई हर्ट Chandra Lai, miss you, love you, and kiss you so much. Okay, dada. okay dada. good night for you and all. So, thank you so much. Chandra Lai, I'm going to go to the next one. Anyway, uh, just like one way. I'm going to go to the next one. I'm going to go to the next one. So, I'm going to go to the next one. चन्द्र भनिदिनु भयो मलाई परेकी जस्तो लाग्यो बल्लामजी जी भएको छ भाइर त्यस्तो चाहिँ न त्यस्तो चाहिँ नसोचौँ र अब उहाँले आफ्नो मान्छेलाई भन्नुभएको मलाई थाहा छ र उहाँले पनि कार्यक्रम सुनिरहनु भएको होला सरी है चन्द्रजी मैले अलिकति हाँसेर पढिरहेको छु फेरि मन दुख्ला मेरो आशय तपाईँको मन दुखाउनु होइन बरु तपाईँहरूको मायालाई अझ बढी प्रगाट बनाउनु हो तपाईँहरूको सन्देश तपाईँहरूको आफ्नो मान्छेको मुटुसम्म पुऱ्याएर अझ बढी माया दिने मेरो चाहना हो धेरै धेरै धन्यवाद छ तपाईँको एसएसको लागि लेख्नु भएको थियो यस लेख्नु भएको थियो फुच्चेको फुच्चीजीले थ्याङ्क्यु सो मच अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु मे भैँसे साथबाट माई डियरको डियरको सुजिता थिङ्क माई डियर प्रदीपलाई लभ यु एन्ड मिस यु सो मच ओके बाबाई दादा गुड नाइट ह्याभ अ स्विट ड्रिम भन्नुभएको छ यू सो मच तपाईँलाई यो एसएमएसको लागि सुजिता चाहिँ आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी तपाईँको अर्को एसएमएसहरू लिँदैछु एसएमएस गर्नुभएको छ दाजु म हेटवाडा सोह्रबाट दिपालामा मेरो मनमुटुको मान्छे टाढा हुनुहुन्छ सो उहाँलाई मिस यु एन्ड लभ यु सो मच भन्दै छुट्टिन्छु ओके बाबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि दिपाजी मान्छे टाढा हुनुहुँदो रहेछ टाढा हुनुभयो भने तपाईँहरूको माया चाहिँ गाडा छ मलाई थाहा छ र सधैँभ यतिकै माया गाढा पनि रहोस् अर्को एसएमएस गर्नुभएको हाई म सावित्री खड्का फ्रम सानो पोखरा पाँच हाम्रो मायामा मात्र यस्तो हो कि अरूको नि यस्तै हो कहिले झगडा त कहिले मायाको आभास सो थ्याङ्क यू यस बी आई लभ यु भन्नुभएको छ तपाईँको मात्र होइन झगडा चाहिँ सबैको मायामा पर्छ थोरै थोरै झगडा भन्दाखेरि फेरि अलिक धेरै रिसाएरै हिँड्नेसम्मको झगडा चाहिँ होइन फर्केर आउने खालको झगडा एकैछिन झगडा पऱ्यो फेरि सेलाउँछ अझ बढी माया, मा <laughs> माया लाग्छ फकाउन मन लाग्छ आफ्नो मान्छेलाई फकाइयो फकाउनु भएन भने झन् रिस उठ्छ <laughs> फेरि दुईजना रिसाउनुहुन्छ फेरि फर्केर आउनुहुन्छ फकाउनुहुन्छ मायामा यस्तै हुन्छ है थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि सावितीजी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु इट्स मे हेनपा आर्ट कमानेदेखि विनोद तामाङ दाजु हेर्नु न म केलाई धेरै माया गर्छु तर के गर्ने उसको र मेरो मायालाई आँखामा पनि यति मात्र आएको छ के लेख्नु भएको थियो कुनै तब दुबईजना एक अर्ज मया तबर को प्रेम सफल होने अवश्य मे कामना दादा मैं मया बताइ नाई भूख नाम लिख् मया को बारे में मैं धेरे कुरा तब सुन्न छया परिभाषा मैले ठ्याक्कै यो भनेर दिन सक्दिनँ कसैले पनि दिन सक्दैन होला सायद र मैले पनि मायालाई यही भनेर अर्थ्याउन सकिनँ तर जब कसैलाई दुःख पर्दा तपाईँलाई पनि दुःख पर्छ जब कसैको खुसीमा तपाईँलाई थाहा हुँदैन उहाँलाई तपाईँ माया गर्नुहुन्छ भन्ने कुरा तर उहाँको खुसीमा तपाईँ खुसी हुनुहुन्छ भने सोच्नुहोस् त्यो माया हो अवश्य पनि र माया भनेर आज जस्तो केटा र केटीको बिचमा मात्रै बुझ्ने जुन परिपाटी छ तेल माया बनी मै भो भ एक अर् श्री श्री को श्रीमान श्रीमती एक अर् को गर्लफ्रेंड बोयफ्रेंड नहीं तबला कति खेरा मया गो तह छन भी रो मन को ये संवेदनशील होगा सोचना थाल हामीभन्दा अगाडि हाम्रो मनलाई हाम्रो हामीलाई बहकाउन खोज्छ मनले त्यसैले पनि मनलाई मूर्ख बनाएर राख्नुपर्छ अरे दुःख पर्दाखेरि रोइहाल्छ मन त्यो बेला हामी दुःख नपरेको जस्तरी गरेर बस्यो भने मनले थाहा नपाउने गरेर मनलाई नै एउटा उल्लु बनाएर राख्नुपर्छ अरे अनि मात्र हामी अगाडि बढ्न सक्छौँ भन्ने कुराहरू पनि छ माया गर्नेहरू यस्तै भन्छन् जे होस् मायालाई ठ्याक्कै यही भनेर अर्थ्याउन सकिँदैन साथी माया कतिखेर हुन्छ के गरेर हुन्छ तबलान मैं ठह हो बारे में मैं भूंदाप एक दिन तब हो गटी दी तब को निद्रा भी गाए सबको गायब मया में जब मंजे पड़े तब तबला एटा सामा लगने कुरा तब हाँसि होनास कसम लग्द कोई छेन कोठा में एक्ल होने रही तई जिस उ बारे में समझे हाँसि उसको बारेमा सम्झेर ठुला ठुला सपनाहरू बुनिरहनु भएको हुन्छ यो चाहिँ अवश्य हुन्छ मलाई पनि भएको कुरा तपाईँलाई पनि भने <laughs> बालकृष्णजीलाई पनि हुन्छ अरे <laughs> हाँसिरहनु भएको छ बलरामजी पनि यता कतै कतै बसेर सुनिरहनु भएको होला सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई मैले देखेँ भने जिस्काइदिइहाल्छु फेरि त्यही भएर <laughs> अनि देखिन ठामा बसिरहनु भएको <laughs> छ थ्याङ्क यू सो मच तपाईँलाई एसएमएसको लागि तपाईँको अझै बिसवटा एसएमएसहरू बाँकी छन् के गर्ने हेर्नुहोस् न नौ बजेर बयालिस मिनट गइसकेको बिसवटा एसएमएसहरू बाँकी छन् यतातिर कमेन्ट पनि त हेर्नु पऱ्यो नि साथीहरूले फेरि लखेर्नुहुन्छ मलाई म ए दुईवटा कमेन्ट पनि हेरिहाल्छु यतिखेर कमेन्ट गर्नुभएको छ पागलप्रेमी विशाल तामाङजीले लेख्नुहुन्छ हेलो दाजु गुड इभिनिङ खाना भोट हजुरको दादा म पागल प्रेमी विशाल तामाङ हेरप्पा भाडा भोलिबाट आजको कार्यक्रम मार्फत म मा मेरो सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु योगेश <coughs> त्यसै गरी असल सुरेन्द्र त्यसै मेरो मनमुटोमा सजिएको बस्तीपुरमा बस्नुहुने सुदिक्षा फुफूलाई मिस गरिएको छु ल भन्न चाहन्छु र रा, सुन्दर रातको मिठो निन्द्रा एन्ड मिठो सपना एन्ड चिसो मौसमको न्यानो सम्झना ल दाजु ओके बबाई गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अलिना लामाजीले एलिना लामा होला सायद मैले सधैँ एएलआई अनि अलिना भन्ने गरिरहेको छु एलिना पनि हुनसक्छ एलिना लामाजीले हेलो हाई दादा यो चिसो मौसमको न्यानो न्यानो अभिवादन नमस्कार म अलिना एलिना लामा अभागी फ्रम भैँसे दादा मेरो फ्रेन्डहरूमा युनिसा सपना शर्मिला अभिषेक एन्ड माई हट प्रशान्तलाई लभ यु एन्ड मिस यु काले ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ असफल प्रेमी विनोद गोलेजीले लेख्नुहुन्छ हेलो दादा नमस्ते म विनोदकोले विनोद लामा फ्रम बुढी छौर अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु एन्ड दादालाई पनि ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच विनोदजी तपाईँको एसएमएस पाएँ आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गरिरहेका हुनेछौँ एसएमएस गर्न कमेन्ट गर्न नभुल्नुहोला तपाईँका थुप्रै एसएमएसहरू तपाईँको थुप्रै कमेन्टहरू आइरहेका छन् कार्यक्रम हो मुठुदेखि मुठुसम्म रेडियो सर्भर बयानब्बे दशमलव र डब्लु डब्लु रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर सुनिरहनु भएको छ यतिखेर तपाईँका एसएमएस र कमेन्टहरूलाई म क्रमैसँग पढ्ने कोसिस गरिरहेको छु एउटा कमेन्ट लिन चाहन्छु लेख्नुहुन्छ एलेक्स मनोजीले हाई नमस्ते दादा मि फ्रम हाडी खोला चारबाट मनोज स्याङ मेरो एसएमएस भन्नुपर्दा मिस यु मेरो बेस्टहरू बिर्सेको छैन भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि तपाईँको एसएमएस र कमेन्टहरू थुप्रै छन् म एकैछिनमा लिन्छु तपाईँ भने एसएमएस र कमेन्टहरू गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि मेरी तरह तुम भी कभी प्यार करके देखो ना मेरी तरह तुम भी कभी प्यार करके देखो ना छात का मुझसे सनम देखो ना कितना मज़ा है कैसा नशा है कितना मजा है कैसा नशा है प्यार देखो न दिल का सपना है प्यार तुझसे करना है प्यार के रंगों से आज अपने दिल को रंगना है देखो ना खो न सनाम कित राखो कितना मजा है कैसा नशा है कतना मजा है क्यासो नशा है प्यार देखो ना अह प्यार कर्के देखेन यो निकै नै सुन्दरी साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव र डब्लु डब्लु डब्लु डट रेडियो सर्वर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुठुदेखि मुठुसम्म मुठुदेखि मुठुसम्मको साथमा छु म तपाईँकै मणिभित्रको साथी चन्द्र कार्यक्रम मोटुदेखि मोटुसम्ममा सदा झैँ तपाईँका एसएमएस र कमेन्टहरू राखिरहेको छु थुप्रै कमेन्टहरू छन् थुप्रै एसएमएसहरू छन् ती एसएमएस र कमेन्टहरूलाई कसरी सिद्धाउने होला म पनि अल्लमल्लमा परेको छु नौ बजेर पचास मिनट गइसके गइसकेको रहेछ <laughs> कार्यक्रम दस बजी सघाउनु पर्ने सकेसम्म तैपनि सम्भव भएसम्म केही लम्ब्याउने प्रयास अवश्य गर्नेछु यतिखेर तपाईँको एसएमएसहरू अलिक छिटो छिटो लिन्छु म लेख्नु भएको कसले ले भयो, हाई दादा म हेटोँडा पन्ध्र ठुलो थलीबाट सन्जीव बैज्यू फुल देऊ मलाई काड़ा होइन बाँच्न देऊ मलाई आई लभ यु भनेर मेरो लवली जेलाई लभ यु यु आर माई अ एन्ड आई लभ यु एन्ड माई अल फ्रेन्ड भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो एसएमएसको लागि उहाँले पनि सायद कार्यक्रम सुनिरहनु भएको होला ते ग एसएमएस कर भाषा साथी एसएमएस हुन करीब हो के मुर्द लेख्नुहुन्छ हेलो दादा नमस्कार एन्ड सन्चय हुनुहुन्छ यसमै पुजालामा, लामा हेटौँडा छब्बिस हाल चाहिँ बाह्र रतनपुरबाट मेरो मुटु युवराजलाई लभ यु भन्छु एन्ड अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ सो मच तपाईँको यो एसएमएसको लागि युवराजीले पनि सुनिरहनु भएको होला अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि सोना फ्रम हेटौँडा सोह्र नयाँ बस्ती दादा मेरो एसएमएसमा मेरो बेस्ट फ्रेन्ड निरुलाई धेरै मिस गर्दैछु दा लव यु सो मच प्लीज मलाई नबिर्से हाई भन्न चाहन्छु भन्नुभएको छ एन्ड लेख्नु भएको छ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो होला तर यति मात्रै आयो माफ गर्नुहोला मैले यति मात्रै पढेँ अर्को इसमएस गर्नुभएको छ आत्मा सबैको एउटै हुन्छ धोका पाएँ जो पनि रुन्छ बुझ्नेले मात्र बुझेको हुन्छ त्यो आँसुको कति हुन्छ हाई दादा माइ फ्रेन्ड निगितालाई यति धेरै दुखी नहुनु भन्न चाहन्छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि धेरै कुरा लेख्नु भएको होला यति मात्र आयो कसले कसैले लेख्नुभयो थाहा पनि भएन जे होस् निगिताजीले चिनिसक्नुभएको होला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि हेटौँडा पन्ध्र ठुलो थालीबाट मेरो लभली जेलाई लभ यु भन्न चाहन्छु एन्ड फुल फुल देऊ मलाई काँडा होइन बाँच्न देऊ मलाई आई लभ यु भनेर फेरि दोहोऱ्याएर गर्नुभएको थियो रहेछ फेरि पनि आधी मात्रै आएँ थ्याङ्क यू सो मच अर्को एसएमएस आएको छ लेख्नुहुन्छ दर्शन दादा हजुरहरूको लागि मिठो सम्झना अनि यो चिसो रातमा मेरो स्पर्श स्पर्पर्शलाई न्यानोमा आएछ गुड नाइट दादा मिस यु सो मच पुरानो सदरमुकामबाट शिस कुसुम भन्नुभएको छ शिसलाई मैले पनि धेरै सम्झिरहेको छु सु, रेडियो सुनिरहनु भएको होला र तपाईँको स्पर्शले पनि कार्यक्रम सुनिरहनु भएको छ भने एकैछिनमा तपाईँलाई फोन आउँछ र स्पर्शजीलाई पनि म आग्रह गर्छु फोन गर्नुहोला अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्ने साथी हुनुहुन्छ हाई दादा म सङ्घर्षशील सङ्गीता नगरकोटे हटियाबाट आज म मा, मेरो मायालु मलेसियामा हुनुहुन्छ मदेखि टाढा धेरै मिस गर्दैछु चाहेर पनि सँगै छैन किन भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो होला सी मात्र आयो माया आफूबाट धेरै टाढा हुन्छ हाम्रो माया हामीभन्दा धेरै टाढा हुन्छ तैपनि याद त आइहाल्छ त्यसैले तपाईँ दुखी हुनुहुन्छ होला सङ्गीताजी तर तपाईँलाई पनि उहाँले त्यत्तिकै सम्झिरहनु भएको छ मेरो विश्वास हो यो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खाना भयो त इट्स मी भुवन तामाङ फ्रम मकवानपुर गरडिनौँ मनोकामनाबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो बेस्ट फ्रेन्ड उमेश श्याम एन्ड भन्नुभएको छ यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म हेटौँडा पन्ध्र ठुलो थलीबाट सन्जीव बैजु फुल मलाई काँडा होइन बाँच्न दिउँ मलाई आई लभ यु भनेर मेरो लवली लभली जेलाई लभ यु भन्नुभएको छ यति मात्र आयो फेरि पनि थ्याङ्क यू सो मच तपाईँको को लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खाना भयो त इट्स मी भुवन तामाङ फ्रम मकवानपुर गरिनौँ मनोकामनाबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो बेस्ट फ्रेन्ड उमेश श्याम एन्ड भन्नुभएको छ यति मात्रै आयो फेरि पनि थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसी साथबाट सरगम मेरो मुटुको धडकन उमेशलाई लभ युटु भन्न चाहन्छु भन्नुभएको छ चा। उहाँले पनि अघि भर्खर गर्नुभएको थियो जस्तो लागेको थियो उमेशजीले धेरै धेरै धन्यवाद छ तपाईँहरू सुनिरहनु भएको रहेछ खुसी पनि लाग्यो अर्को एसएमएस गर्नुभएको छ हाई हेलो दादालाई दर्शन मी अ पासा सुदर्शन म मेरो फुच्ची छुच्ची बुढीलाई <laughs> मिस गर्दैछु मिसी बुढी भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र तपाईँको छुच्ची फुच्चीले पनि कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँलाई एकैछिनमा फोन गर्नुहुनेछ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ मिऊही निगिता दादा मलाई उसलाई त्यत्तिकै राक्षस भनेको होइन हाम्रो माया छुट्टाइ आफ्नो बनाउँछ बनाउन चाहन्छ उसको सोच र घमण्डलाई राक्षस भनेको भन्नुभएछ अवश्य भने कोही मान्छे अलि गलत नै सोच्नेहरू पनि हुन्छन् र गलत सोच्नेहरूलाई हुँदा त मैले राक्षस भन्नुभएछ के भन्ने आफ्नो आफ्नो सोच तपाईँले राक्षस भन्नुहुन्छ मैले नभनौँला कहिलेकाहीँ एउटा कुराहरू पनि आउँछ चलचित्रको कुराहरू आउने बेला <laughs> कमेन्ट गर्ने क्रिटिसाइज गर्ने लेखकहरूले के भन्नुहुन्छ भने फिल्ममा अपशब्द प्रयोग गर्नु चाहिँ कसैले राम्रो हो भन्नुहुन्छ कसैले नराम्रो भन्नुहुन्छ अनि कसैले चाहिँ के भन्नुहुन्छ भने फिल्म भनेको रियालिटीको एउटा कपी हो त्यसैले रिस उठ्या बेला हामी जे पाए त्यही बोल्छौँ भने मुभीमा चाहिँ किन बोल्न नहुने भन्छन् त्यस्तै हो यहाँ पनि तपाईँले तपाईँलाई एकदम मन दुखिरहेको छ त्यो मान्छेदेखि रिस उठिरहेको छ भने राक्षस किन भन्नु नपाउने होइन तर त्योभन्दा अरू ओढहरू ओढहरू पनि हुन्छन् प्रयोग गर्न सक्नुहुन्छ सकेसम्म यस्तै हो मान्छे स्वार्थी हुन्छ तपाईँ पनि स्वार्थी हुनुहुन्छ म पनि स्वार्थी छु म स्वार्थी छैन भन्दिनँ हरेक कुरामा स्वार्थी हुन्छ तर जायज कुरामा स्वार्थी हुनु राम्रो नजायज कुरामा स्वार्थी हुनु अझ नराम्रो हुन्छ त्यसैले पनि तपाईँले उहाँलाई राक्षसको संज्ञा दिनुभएको होला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ aha uh sms garnu bhayacho hai -huh. dada mero maya lu lovely purणिमा lai love you mera all friend lai miss you and good night bhanna chahanchu bhanu acha thank you so much kasle garnu bhayeko ni purणिमा ji le chai chine saknu bhayeko hola arko sms garnu bhayacho kaile rodan ta kaile khusi auncha re hello dada sanchai ma hetoda 29 bastipur bata chhutchi srijana mero sms mero heart lai i miss you and love you bhanna chahanchu bhanu acha थ्याङ्क यू सो मच अघि नै तपाईँको नाम आएको थिएन अहिले चाहिँ नाम आएछ धेरै धेरै धन्यवाद छ तपाईँको यो hmm? Hmm? को लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेनपा सत्र कमानेबाट हाईदा खाना भयो त मे अनि साथी यो चिसो मौसममा माई स्विट हर्ट एन्ड बेस्ट फ्रेन्डलाई स्विट ड्रिम एन्ड मिस गर्दैछु भनिदिनु ल भन्नुभएको छ बाई टेक केयर भन्नुभएको छ उहाँले सुनिरहनु भएको होला मैले भन्नै पर्दैन अवश्य पनि र अनि साहजी उहाँले यो सन्देश पाइसक्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र साथीहरूलाई एउटा आग्रह पनि गर्छु अब दस बन्न थालिसकेको छ मैले पनि धेरै लम्ब्याउन सक्दिनँ बढी लम्ब्यायो भने पन्ध्र मिनट त्यसैले सकेसम्म अब भने एसएमएस बन्द गरिदिन होला म अहिलेसम्म प्राप्त भएको एसएमएसलाई मात्रै लिन्छु र त्यस पछाडि तपाईँको कमेन्टहरू पनि राख्छु यतिखेर तपाईँको एसएमएसहरू सकाउने तर्खरमा छु म मा अब भने एसएमएस नगर्नुहोला आग्रह गरे मैले लगभग साठीवटा एसएमएस साठीवटा भन्दा पनि बढी पढेँ जस्तो लाग्यो तपाईँलाई धेरै धेरै धन्यवाद अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी राधिका थिङ फ्रम हाडी खोला चार टाढीबाट मेरो सन्देश भन्नुपर्दा मेरो मनको मान्छे नवराजको लागि लभ यु एन्ड मिस यु भन्छु एन्ड नरिसाउनु होला भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि यति माया गर्ने मान्छेसँग किन रिसाउनु रहेन उहाँले पनि तपाईँलाई सम्झनुहुन्छ बुझ्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्ने साथी हुनुहुन्छ हाई दादा खाना खानुभयो त मि भिमु लामा भैँसे छ किसिडीबाट मेरो मनको साथी बिरानो प्रदेश कतारमा बस्नुहुने बालकृष्णलाई धेरै धेरै माया र सम्झना हुनु आएछ आज बालकृष्ण चन्द्र बलराम सबै यस्तो यस्तो नाम परिरहेछ बालकृष्णजी हाँसिरहनु पर भएको छ बालकृष्णजीलाई बाल भन्दा पनि विदेश कतारमा हुनुभएको उहाँको बालकृष्णजीलाई सम्झनु भएको हो र उहाँले पनि कार्यक्रम सुनिरहनु भएको होला डब्लु डब्लु डब्लु डट रेडियो सर्वर डट कम डट एनपीबाट भिमोजी तपाईँहरूलाई पनि उहाँले सम्झनु हुनेछ यो मेरो अवश्य भने विश्वास हो र उहाँले यो विश्वासलाई तोड्नुहुन्न मेरो आवाज सुनिरहनु भएको छ भने तपाईँलाई फोन गर्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा म भैँसी छबाट माई डियरको लभ प्रदीप सिंह गोले मेरो एसएमएस भन्नुपर्दा माई डियर सुजिता थिंगलाई एम मिस यु एम आई लभ यु टू भन्न चाहन्छु चा, भन्नुभएको छ चा। एसएमएस जब जब हुन्छ मलाई चाहिँ एकदम खुसी लाग्छ किन भन्दा एकअर्कालाई सम्झिरहनु भएको छ चुप लागेर बोल्न सक्नुहुन्न एकजनाले सम्झिने बित्तिकै म पनि सम्झिआर सम्झिरहेको छु नि भनिहाल्नुहुन्छ खुसी लाग्छ तपाईँहरूको दोहोरी एसएमएसमा चल्दा पनि र अर्को कुरा पनि खुसी लाग्छ जब तपाईँहरूले कार्यक्रममा अनुरागमा पनि मुक्त के दोहोरी पठाउनुहुन्छ भोलि आउँछौँ सबिर म तम तमतयार भएर रहनुहोला तपाईँको गजल मुक्त र भावनात्मक अनुरागहरूको साथमा यतिखेर कार्यक्रम मोटुदेखि मुटुसम्मको मुट साथमा छु म तपाईँकै मनमित्रको साथी चन्द्र बालकृष्णजी र बलरामजी पनि बाहिरबाट मलाई साथ दिइरहनु भएको छ आज एक्लो नभएको आभाज भइरहेछ मलाई र अर्को एसएमएस गर्नुभएको <laughs> छ असले गर्नुभयो कतारमा हुनुहुन्छ भनेमाथि उहाँको पढिसकेको छु Uh -huh. त्यसै गरी भैँसे छबाट प्रदीपजीको पनि पढिसकेछु अर्को एसएमएस गर्नुभएको छ दादा नमस्ते मि मिलन तामाङ कमानी आर्टबाट मेरो अल साथीलाई मिसयु भन्न चाहन्छु एन्ड शान्ति थिङलाई बिर्सिएको छैन भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा आई एम निर्मला लामा फ्रम भैँसे मेरो लभली माई हर्ट एन्ड एमएन लाइ मिस एन्ड लभ यु ओके ब बाई गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म हाँडी खोलाबाट सपुलामा खड्का दादा मलाई धेरै धेरै माया गर्नुहुने मान्छे मबाट मा टाढा हुन्छ हुनुहुन्छ म मिस यु आई लभ यु भन्न चाहन्छु भन्नुभएको छ चा। उहाँले पनि तपाईँलाई धेरै सम्झिरहनु भएको होला अर्को स्पेस गर्नुभएको छ हाई दादा आकाश ढिलो देखिन्छ केवल केवल पानी भएर होला तिम्रो याद आउँछ केवल माया भएर होला भन्नुभएको छ कसलाई कसले गर्नुभयो मैले चाहिँ बुझिनँ नाम पनि छैन जे होस् जसले भन्नुभयो उहाँले कसला भू वहाँ बुझी सकूल धीरे धीरे धन्यवाद तब एसएमएस को लगी रही मैं एसएमएस बंद करेंथीर कैंजना एसएमएस कर भेज एकसठी 63, 64 चौसठीजा साथी एसएमएस कर सब धीरे धन्यवाद अब मैं एसएमएस बंद करें तब का कमेंटर लिने तर्फ लग म र तपाईँको थुप्रै कमेन्टहरू आएका छन् ती कमेन्टहरूलाई एक एक गरेर लिन्छु र तपाईँलाई जानकारी पनि 10 बजेर 2 मिनेट गइसकेको छ योभन्दा पछाडि आऊ भने तपाईँले कमेन्ट नगर्नुहोला दस बजेर दुई मिनट पछाडिको कमेन्टहरू चाहिँ म पढ्दिनँ तर चन्द्रले हामी आम, चाहिँ यदि धेरै माया गर्छौँ निष्ठोरी भयो भनेर चाहिँ नसोच्नुहोला किनभन्दा अर्को हप्ता छँदैछ नि होइन र मैं सबई कमेंट पढ़् दस बजे दुई मिनटभंदा अगड़ी आगे ये मेरे बाच नहीं है भोड़ी को अवश्य अर्क हप्ता मूँ रही एटा गीत पड़ी हमी तब का कमेंटर लन कार्यक्रम में उपस्थित होने पागल दिल है कैसी ये मुश्किल है बेबजा किसी पे एतबार करे जो भी यहाँ प्यार करे जीना दुश्वार करे, जीना दुश्वार करे। ओ जो भी यहाँ प्यार करे जिन दुश्वार करे समझाए कैसे इश्क ना कहना माने इश्क कहते हैं किसको जो करे वो ही जाने तो जाते दीवाने इश्क की गहराई में बेकरारी मिलती है इश्क की तनहाई में जो खुद को बेकरार करे जीना दुशार करे ओ जो खुद को बेकरार करे जिना दुशार करे ओ जो भी यहाँ प्यार करे करे ओ यो सुमधुर साङ्गीतिक आवाजपछि कार्यक्रम मुटुदेखि मुटुसम्ममा आऊ भने म तपाईँका कमेन्टहरू लिन <ज़ान>। गइरहेको छु मैले एसएमएसहरूलाई बन्द गरिसकेको छु र एसएमएस आऊ भने नगर्नुहोला केही साथीहरूको कमेन्ट भर्खरै पनि आइरहेको छ र सकेसम्म अब भने कमेन्ट पनि नगरिदिनुहोला म तपाईँका अहिलेसम्म प्राप्त भएका कमेन्टहरू मात्र पढ्न गइरहेको छु थुप्रै साथीहरूको कमेन्ट बाकी रहेको छ अबको क्रममा तिनै कमेन्टहरू पहिलो कमेन्ट पढ्दैछु कमेन्ट भन्दा पनि फेसबुक म्यासेज भनौँ यसलाई संगीता सङ्गीताजीले सङ्गीता श्रेष्ठजीले गर्नुभएको छ लेख्नुहुन्छ हाई इट्स मे संगीता श्रेष्ठ फ्रम हेटौँडा चार आज मेरो मान्छे विदेश जानुभएको छ आई मिस यु राम भन्न चाहन्छु भन्नु भएको छ र रा, रामजीले पनि सकेसम्म हाम्रो आवाजलाई सुनिरहनु भएको होला भन्ने मेरो विश्वास छ र तपाईँको सन्देश उहाँसम्म अवश्य पनि पुगिसकेको छ भन्न चाहन्छु सङ्गीताजी तपाईँको यो सन्देशको लागि धेरै धेरै धन्यवाद छ त्यसै अर्को सन्देश गर्नुभएको छ यो सन्देश कसले पठाउनु भएको छ म एकैछिन हेर्दैछु कमेन्ट कमेन्टबाट लिँदैछु पागलप्रेमी विशालजीको पनि मैले पढिसकेको छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिपराज वालिङजीले लेख्नुहुन्छ गुड इभिनिङ नमस्ते अनि सुपर सेवाहरू तेग्निसियन दाईलाई पनि भन्नुभएको छ हामी दुबैजना तिनजनाको तर्फबाट भनौँ बालकृष्णजी बलरामजी र म छौँ आज चाहिँ हामी तिनैजनाको तर्फबाट यहाँलाई पनि सुपर सेवाहरू भन्न चाहन्छु म दिपराज वालिङ पूर्वेली फ्रम अल स्टार मिडिया ग्रुप उदयपुर राइट नाउ मलेसियाबाट आजको बेस्ट विशेष भन्नुपर्दा भरत लामा प्लस रन्जिता लामाहरूलाई ह्याप्पी एनिभर्सरी डे यसै गरी कमिङ डेमा बर्थडे मनाउनु हुने दाई रोसन फुलाहाङ त्यसै लजालु बबिना लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ तपाईँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ भुवन तामाङजीले उहाँ लेख्नुहुन्छ अँ लेख्नुहुन्छ हाई दादा के छ खाना भयो त इट्स मई भुवन तामाङ फ्रम मकवानपुर गरडिनौ मनोकामनाबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो बेस्ट फ्रेन्ड उमेश श्याम एन्ड अनु निर्मला रचना त्यसै गरी टु ए अनुपा लेख्नुभएको टु लेख्नु छ उहाँले अनुपा त्यसै कमला सुनिता सुनी दि लगायत मेरो सम्पूर्ण फ्रेन्ड्सहरूलाई र विशेष गरी मेरो मुटुको टुक्रा बी डट डटलाई मिस यु एन्ड लभ यु सो मच भन्दै उनको लागि एउटा मुक्तक पनि हजुरको स्विट भसमा सुनाइदिनुहोस् है भन्नुभएको छ बी डट जीको लागि यो मुक्तक अह भुवनजीले लेख्नु भएको छ वनमराले अह के लेख्नुभएको छ उहाँले मैं अर्क अर्क के पढ़ीदे माफ कर लिखनाभ भमरा ने रह गला उनूनला भमरा के रहर उनूनलाई उनको रूप को जलन हो तो जुन लाई भमरा के रहर गला उनूनला उनको रूप को जलन हो तो जुनालाई मोटूभरी को मया अने समझना सुनाइन मोटूरी को मैयानी समझना सुनाईद प्राण भाई प्यारो मेरे उन्हीं भमराला <गर्णा> उनना उनको रुपको जलन होला त्यो होना लम भावना ध्वन को आपे सुनीस मैं ठाज धीरे धीरे धन्यवाद यो तमएस को लगी यो कमेंट को लगी तब का कमेंट लिने क्रम में अर्को कमेंट धे बोलिया भैर होगा मैं बोलना क गारं का संदेश तब माने मेरे चाहना भी हो रहा प्रयास जारी नहीं तैंको कमेंट के साथी भर्खर कमेंट कर प्लिज आओ कमेंट नगर दिन हो धे सा एसएमएस मैं बंद कर सकेंगे चौसठीजाना को एसएमएस पढ़े यदि खेरा अर्क कमेंटर अविरुल प्रेमीजीले कमेन्ट गर्नुभएको छ भैगो अब नगरी देऊ मिठा मिठा बात बरु भइगो अबहरू लेख्नुभयो होला उहाँले भैगो अब नगरी देऊ मिठा मिठा बातहरू सुस्केरामा भित्छन् फेरि उदासीका रातहरू तिम्रो एक स्पर्पर्शले मलाई पागल गराइदिन्छ तिम्रो एक स्पर्शले मलाई पागल गराइदिन्छ भैगो अब नथामिदेऊ कोमती हातहरू मिलनको पल केवल छोटो छोटो हुँदोरहेछ मिलनको पल केवल छोटो छोटो हुँदोरहेछ भैगो अब नदेऊ मलाई बनावटी साथहरू भैगो अब नगरिदेऊ मिठा मिठा बातहरू त्यसै त म त्यसै त ममा चोटहरूले राज गरी बसेको छ त्यसै त ममा चोटहरूले राज गरी बसेको छ बिन्ती अझै तिमी मलाई नगरिदेऊ घातहरू सुस्केरा में बीच्छन उदासिका उदासी रात हुई गो अब नगरीदे मीठा मीठा बात भाषा थैंक सो मच तब एसएमएस को लगी हाई दादा यो चीसों मौसम को नानो माया मया सम्झना समझना हाई तबला भाई को तर्फ बा दादा मत ड्यूटी में छु ड्यूटीमें भैया हजर मीठो भोइस को प्रोग्राम सुंदु भ्याइने नभ्याइने प्रोग्राममा सामेल भएको छु है दादा अविरोल प्रेमी मिसन फ्रम न्युवाटार रमाइलो तामंग बस्ती नाउ क्षितिज पारेको यो विरानो एकान्त बस्ती दोहा कतारबाट आज मेरो एसएमएस भन्नुपर्दा छ नि है दादा हुन त त्यस्तो स्पेसल त छैन स्पेसल त हुन्थ्यो होला सायद हट भएको भए दादा सो मेरो त हट नै छैन हो भन्नुभएको छ त्यसैले स्पेसली एसएमएस चाहिँ छैन भन्नुपर्छ चा। दादा एनिभई anyway, मेरो हट नभने नै हर्पल साथमा हुने साथीहरूलाई सम्झना चाहन्छु भन्नुभएको छ बबिता मोक्तान अनु तामाङ थोकर युनिसा थिङ कल्पी तामाङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ समय अभावका कारण मैले यो अलि छटाएर पढेँ अनि छुट्टिन्छु छुट्टिन अघि स्पेसल्ली लभ यु चन्द्र दादा भन्दै आजलाई विदा हुन्छु टटा बाबाई गुड नाइट ह्याभ अ स्विट ड्रिम भन्नुभएको थ्याङ्क यू सो मच तपाईँलाई यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ युनिसा थिङजीले उहाँ लेख्नुहुन्छ हाई दादा आई मिस यु हजुरलाई एन्ड बलराम दाजु एन्ड उसैलाई अल टाइम लभ यू मिस यु अल टाइम थ्याङ्क यू भाइ दाजु गुड नाइट मी युनिसा चिसो मौसममा न्यानो भए भन्नुभएको छ थ्याङ्क यू सो मच बलरामजीले पनि सुनिरहनु भएको छ बाहिरतिरबाट हामी दुबैको जनाको तर्फबाट अनि बालकृष्णजीले पनि आज सम्झिरहनु भएको छ सबैजनालाई हामीसँगै साथमा हुनुहुन्छ उहाँको पनि तपाईँलाई सम्झना त्यसै अर्को कमेन्ट गर्नुभएको छ मनिषा बलजीले नमस्ते दादा हजुर इट्स मे मायाको सङ्गम मेरो कान्छु मणि मुठुदेखि मुठुसम्मको लागि मेरो माया एन्ड दादा रोमिसलाई मिस यु माया हटलाई लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच एकदम छोटो छोटो यस्तो भावना पढ्दाखेरि चाहिँ मनै आनन्द भएर आउँछ किन भन्दा तपाईँको सबै कमेन्ट पढ्न पाउँछु अर्को कमेन्ट गर्नुभएको छ एक घन्टा भइसकेको रहेछ भने कमेन्ट गर्नुभएको दिपेश खवासजीले कमेन्ट गर्नुभएको छ हेलो दाई नमस्कार अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु म दिपेश खवास अलि स्टार मिडिया ग्रुप मोरङ हाल दोहा कतारबाट आज कार्यक्रम मार्फत बेस्ट फ्रेन्ड कल्पना राईलाई मिस्यु अनि मीठो माया भन्छु र अल फ्रेन्डलाई गुड नाइट भन्नुभएको छ सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ टाइटल ट्र्याक विजय राई विशीले लेख्नुहुन्छ हेलो दर्शन एन्ड नमस्ते इट्स मे टाइटल ट्र्याक विजय राई बिवस भोजपुर होमटाङ दुई बटनाउ मलेसियाबाट आजको मुटुदेखि मुटुसम्म पुर्याउने प्रोग्राममा सहभागी लिएको छु अवश्य स्थान दिनुहुनेछ होला आशा छ मलाई भन्नुभएको छ अवश्य पनि तपाईँको स्थान पाइसकेको छ मिना राई चाहना त्यसै गरी सुनिल निदोषी परघारी राई कान्छा त्यसै प्रसला परघारी अमन अरुण चामलिङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ लगायत मलाई चिन्ने सबैलाई मिडिया फ्रेन्ड्सको लागि है भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको लागि कमेन्टको लागि माफ गर्नु होला अर्को कमेन्ट गर्नुभएको छ चित्र कुरुङ भाङजीले लेख्नुहुन्छ आ... गुड इभिनिङ नमस्ते म चित्र कुरुङभाङ रोमान्टिक मिडिया ग्रुप धेहरथुमबाट स्पेसली सन्देश भन्नुपर्दा मलाई धेरै माया गर्ने प्यारी बुनु छुच्ची सरिता लिम्बूलाई मिस यु सो मच एन्ड बेस्ट फ्रेन्ड सानो सन्जितालाई मिठो माया भन्न चाहन्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लेख्नु भएको छ कसले लेख्नुभयो अह विष्णु श्रेष्ठ लुकुजीले हाइब्रो जो जोलोपा के छ खबर म विष्णु श्रेष्ठ लुकु इलाम फिक्कल हाल सपनाको सुनौनु देश मलेसियाबाट माई डियर स्विट फ्रेन्ड अह मङ्गोलियन कृति सुषमालाई सुबसपनी मिस यु सो मच गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ कमेन्ट लेख्नुहुन्छ आ, हाई ब्रो यो चिसो चिसो मौसममा न्यानो न्यानो न्यान नमस्कार मि फुच्ची भन्नुभएको छ लभ फुच्चीजीले हामीलाई आफ्नो मान्छे साथमा हुँदा कहिले नै मायाको आवाज नहुँदो रहेछ जब आफ्नो मान्छे हामीदेखि टाढा हुन्छ त्यो पलमा मात्र मायाको अनुभव हुँदोरहेछ त्यसै गरी आज म कसैलाई मिस गरिरहेकी छु सो मिस यु आई लभ यु सो मच हुङ्ग्री विथ मी भन्नुभएको छ ओके टेक केयर बा बाई भन्नुभएको छ अहा फुचिजीले कमेन्ट गर्नुभएको थियो साँच्चै नै मान्छेको जात नै यस्तै हो जबसम्म आफूसँग हुन्छ कुनै कुरा कुनै माया नै मायाकै सवालमा पनि जब आफ्नो मान्छे आफूसँग हुन्छ सधैँभरि देखिने सधैँभरि भेटिने भएर होला त्यति धेरै माया नभएको आभास हुन्छ तर माया त हुन्छ नै माया नभएको जस्तो लाग्छ टाढा भइसकेपछि चाहिँ त्यो हामीलाई रियलाइज हुन्छ तपाईँसँग मान्छे रिसाइरहनु भएको रहेछ अवश्य पनि फकाउनुहोला आफ्नो जिन्दगी हो आफ्नो जिन्दगीलाई त्यत्तिकै टाढाजना चाहिँ दिनु हुँदैन सकेसम्म प्रयास गर्नुपर्छ हामीले आफ्नो मान्छेलाई आफ्नो बनाउन सकिएन भने त के गर्ने दैवहार के भन्छ यो अलिकति मलाई भन्न आएन अह हुनेहार दैवना डर भागेराजीले भन्नुभयो बरु यस्तो हुन्छ त्यसैले पनि सकेसम्म तपाईँको म भन्छु माया गर्ने प्रत्येक मान्छेहरूलाई तपाईँ प्रयास गर्नुहोस् तपाईँको मान्छे परिवर्तन हुँदैछ तपाईँको मान्छे रिसाउँदैछ तपाईँको मान्छे तपाईँबाट टाढा हुन खोज्दैछ भने सकेसम्म प्रयास गर्नुहोस् किन भन्दा सम्बन्धहरू हामीले दिगो बनाउन सक्नुपर्छ सम्बन्ध हो हो एउटा गए अर्को आउँछ भन्ने कुराहरू आउँछन् समाजमा जुत्ता खुट्टा भए जुत्ता कति भन्छन् तर सम्बन्धको मामलामा चाहिँ हामीले त्यस्तो गर्नु हुँदैन सम्बन्ध जोड्नलाई सजिलो होला तोड्नलाई पनि सजिलो होला तर सम्बन्धलाई बिर्सन धेरै गाह्रो हुन्छ त्यसैले सम्बन्धलाई जो जोगाइराख्नुपर्छ तपाईँलाई पनि यो सल्लाह सुझाव सबैलाई माया गर्ने साथीहरूलाई अर्को कमेन्ट गर्नुभएको छ बसन्ती घिसिङजीले आज कमेन्ट गर्ने केही साथीहरूले एक घन्टा भइसक्यो मेरो चाहिँ आएन भन्ने सोचिरहनुभयो होला के गर्ने हेर्नु न फेसबुकले जुन जुन रोमा मिलाएर राख्यो मैले त्यही अनुसार मात्र पढिरहेको छु टाइम हेरेको छैन र स्टुडियोको घडीमा दस बजेर अठार मिनट गइसकेको छ तपाईँको थुप्रै कमेन्टहरू छन् कसरी सघाउने होला अरू साथीहरूलाई नगर्नु भनेको अझै कमेन्ट गरिरहनु भएको छ मैले पढिनँ भने सर है उहाँहरूलाई चाहिँ अर्को कमेन्ट गर्नुभएको छ बसन्त घिसिङजीले हेलो दादा यो रात्रिकालीन समयको चिसो चिसो मौसमको न्यानो न्यानो अभिवादन मेरो बसन्ती घिसिङ बैँसे छ किसिडी मेरो एसएमएस भन्नुपर्दा राज थक्करलाई अल टाइम मिस यु एन्ड लभ यु भन्न चाहन्छु छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र ठ्याक्कै के भन्ने फेसबुक मिलाएर राख्दैछ तपाईँले राज्यलाई सम्झिरहनु भएको थियो राज्यको कमेन्ट ठ्याक्कै तपाईँको पछाडि छ लेख्नु भएको छ राजथोकर तामाङजीले तिमीलाई भेट्नको लागि भगवान्सँग भाके छु अह अह तिमीलाई भेट्नलाई भेट्न भेट्नका लागि भगवान्सँग भाक्या छु बिर्सिदिन तिमीलाई मनमुटुमा राख्या छु भन्नु आएछ हेलो चन्द्र दाजु सन्चै उही उहिराज तामाङ थोकर प्यारी मुटुको टुक्रा बसन्ती घेसिङलाई मिठो सम्झना अनि अनि मा अनि गुड नाइट ह्याभ अ स्विट ड्रिम भ बाई भन्नु आएछ सो मच तपाईँको कमेन्टको लागि र तपाईँहरू दुबैजनाले सुनिरहनु भएको छ त्यसमा म एकदमै खुसी छु अर्को कमेन्ट गर्नुभएको छ एलिना लामाजीले दादा नमस्ते म एलिना लामा अभागे फ्रम भैँसे सन्चै दादा दादा यो माया भन्ने चिज कस्तो रहेछ कहिले रुवाउँछ कहिले हँसाउँछ मेरो मुटुलाई मेरो मुटुलाई प्रशान्तलाई लभ यु सो मच एन्ड दादालाई पनि लभ यु न्यानो माया बाई गुड नाइट सबिना सिसलाई मिस यु एन्ड लभ यु भन्न दादा भन्नुभएको छ सबिनाजी तपाईँलाई पनि सम्झनु भएको छ है धेरै धेरै धन्यवाद एलिनाजी र माया यस्तै हो कहिले रुवाउँछ कहिले हँसाउँछ तर जे होस् मायाको आवाज भने एकदमै रमाइलो हुन्छ शक्ति पनि हो कमजोरी पनि हो दुबै हो अर्को कमेन्ट गर्नु भएको छ रुमी अर्जीजीले यो जुनैली रातको साथसँगै धेरै दिनको दर्शन एन्ड मिठो माया चन्द्रदादा महु सन्तोष नगरकोटी हटियादेखि रेडियो सरवरप्रेमी छ नि चन्द्रदा जिन्दगीमा माया भन्ने अनौठो हुँदोरहेछ खै मैले माया गर्नै नजानेको हो कि न मैले गरेको माया उसले नै नबुझेको हो कि अथवा मेरो मायालाई बुझ्न नखोजेको पो हो कि आज मेरो ड्रीम गर्ल मसंग अनि अरे नजरबाट टाड़ा छोपनी मिस करें अभी गुलमी में जब गई छे <laughs> टेक केयर एसके मिस यू भुड नाइट भं भू दादा बाई टेक केयर मिस यू गुड नाइट भू जब कर ये कहीं व्यस्तता को बावजूद भी तबा सजिल उदाहरण दू अ मैं धे साथी फेसबुक में मैसेज छोड़ रह उहाँहरूलाई रिप्लाई गर्न पाएको छैन तपाईँ पनि हुनुहुन्छ होला सायद लाइनमा तर हेर्नुहोस् न मैले रिप्लाई गर्न पाएको छैन यसको अर्थ मैले तपाईँलाई माया नगरेको होइन तपाईँको माया धेरै लाग्छ अनि तपाईँलाई माया गर्नेसम्म तपाईँको मुटुको कुरा पुऱ्याउनुको लागि म सदैव तत्पर हुन्छु यस्तै हो उहाँ पनि जबमा हुनुहुन्छ होला व्यस्त हुनुहुन्छ होला कहिलेकाहीँ जब, जब फ्री हुने छुट्टीको बेला तपाईँलाई कति सम्झनुहुन्छ होला त्यो कुरा चाहिँ सम्झनुहोस् न होला छ दिन तपाईँलाई कल गर्नु भएन एक दिन कल गर्नुभयो तपाईँले चाहिँ सम्झनुहुन्छ छ दिन कल नगरेको कुरा तर म भन्छु तपाईँ एक दिन कल गरेको कुरा चाहिँ सम्झनुहोस् त्यो बेला हुने मिठा मिठा कुराहरू सम्झनुहोस् माया त्यत्तिकै बढ्छ यस्तो गुनासोहरू आफै हराएर जान्छ थ्याङ्क यू सो मच रोमियो अर्जितजी सन्तोष नगरको टी रियल नेम तपाईँले धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ चा। युनिसाथिङजीले फ्रेन्ड्स जीवन स्याङ्बु एलेक्स मनोज एलिना लामा दिपा लामा सबिना त्यसै गरी बिलामा भन्नुभएको छ बिमला पो हो कि अविरम प्रेमी योगेश सिन्तान मनिष लामा अल नेम छुटेका फेसबुक फ्रेन्डहरूलाई पनि मिसिङ यु अल टाइम मिनिसा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ तानजेन तामाङजीले लेख्नुहुन्छ ले हाई ब्रु सङ्क्रान्ति कस्तो भयो राम्रोसँग मनाउनु पनि मनाउनु पनि पाउनु भएन है भन्नुभएको छ सङ्क्रान्ति यस्तै हो एघार बजीसम्म ड्युटी नै गर्दै थिएँ तानजेनजी आ, हामी सञ्चारकर्मीको संग्राती दसैँ तिहार यस्तै हो रेडियोमै बित्छ तपाईँहरूको माया पाउँदा खुसी लाग्छ चिसो मौसम छ चिसोबाट बच्नुहोला यु अनि सिस सबि एन्ड कालू भन्नुभएको छ सबैले त आज कार्यक्रम सुन्नुभएको छैन किन भन्दा नसुन्ने ठाउँमा आउनुहुन्छ आजमा उहाँको तर्फबाट धन्यवाद उहाँको तर्फबाट मेरै तर्फबाट धन्यवाद हामी दुबैजनाको तर्फबाट र तपाईँकी कालोले पनि तपाईँहरूलाई धन्यवाद भन्नुभयो होला एसमएस पनि भइसकेको होला धेरै धेरै धन्यवाद अर्को कमेन्ट गर्नुभएको छ क्रिस्चियन <laughs> नानु मोक्तानजीले रुवाएर गयो परदेश खुसी बोकी फर्किनु नबिर्सनु मनको माया हरेक दुःखमा सम्झिनु है भन्नुभएको छ हाई ब्रो रात्रिकालीन अभिवादन हजुरलाई मि बिना लामा हेटौँडा सत्र हाल काठमाडौँबाट आज माई अवर्ल फ्रेन्डलाई मिस यु एन्ड लभ यु भन्दै मेरो डियर डटरलाई मामुले धेरै सम्झिरहेको छु भनिदिनु है शुभरात्रि भन्नुभएको छ डियर डटर उहाँको तपाईँहरूलाई धेरै सम्झिरहनु भएको छ मम्मीले बिनाजीले धेरै धेरै दे धन्यवाद छ तपाईँ कमेन्टको लागि बिनाजी अर्को कमेन्ट गर्नुभएको छ नम्रता तामाङजीले हाई चन्द्र सर सन्चय हुनुहुन्छ कि नै भन्नुभएको छ सन्चै छु तपाईँलाई पनि सन्चै होला इट्स मी नम्रता फ्रम भोइसेस साथ आज मलाई आज मलाई यो पानीको थोपा थोपामा मेरो कान कान्छाजीको माया एन्ड साथ खोज्न मन लागिरहेको छ तर के गर्नु जति खोजे नि यो पानीको थोपा थुपामा ओन्ली कान्छाजीको आभास मात्र रहेछ दिन मेरो कान्छाजीलाई सरी भन्न चाहन्छु हजुर दुई मन्थमा घर आउनुहुँदा नि हजुरसँग भेट्नको लागि टाइम मिलाउन सकिरहेको छैन आई होप आज हजुरले नै यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आई रिल्ली सरी एन्ड मिस यु लभ यु अल टाइम माई हर्टले कान्छा मनिकजी एन्ड ब्रो तपाईँलाई नि लर्ड्स अफ मिस यु ओके बाबाई गुड नाइट ह्याभ अ स्विट ड्रिम भन्नु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो कमेन्टको लागि नम्रताजी र मणिकजीले पनि कार्यक्रम सुनिरहनु भएको होला मणिकजी यदि मेरो आवाज सुनिरहनु भएको छ भने तपाईँलाई नम्रताजीले धेरै सम्झिरहनु भएको छ र बाहिर पानी परे जस्तो छ बाल खिच्नजी नम्रताजीले लेख्नुभयो भने सम्झना आयो अहिले त रोकि पनि सकेको होला उहाँले एकचालिस मिनट अगाडि कमेन्ट गर्नु भएको छ र पानी पर्ने छाँडकाटमा थियो अघि नै पानी परेको मौसम साँच्चै नै तपाईँहरूलाई कस्तो लाग्छ मलाई चाहिँ पानीमा रुझौँ रुझाउँ लाग्छ तर पानी परिसकेपछि डर लाग्छ रुझौँ रुझौँ मलाई लाग्छ गर्मीमा चाहिँ एकदम रुज्छु नै मेरो सोख पनि हो पानीमा रुज्ने पानीमा रुज्नु अनि आफ्नो मान्छेलाई सम्झनु त्यो बेला चाहिँ धेरै रमाइलो हुन्छ <laughs> बालकृष्ण <ना... laughs> बालकृष्ण चाहिँ अब प्रोग्राम सघाउने होइन भन्दै हुनुहुन्छ अवश्य पनि सघाउँछु 25 भयो जस्तो छ दस बजेर पच्चिस मिनट तपाईँको कमेन्ट अब पाँच छवटा बाँकी छ यो सघाउँछु त्योभन्दा पछाडि गर्नुभएको कमेन्टको लागि चाहिँ आइएम सो सरी so तपाईँको नाम चाहिँ लिन्छु नातिनु होला र <laughs> ना कमेन्ट गर्नुभएको छ विनोद लामाजीले हाई दाजु म विनोद तामाङ दाजु म केलाई धेरै माया गर्छु म मा उनी बिना एकपल्ट पनि बाँच्न सक्दिनँ उसले तर के गर्ने उसले मलाई माया गर्छ कि गर्दैन त्यसमा डर लागिरहन्छ दाजु भन्नुभएको छ विनोदजी अब भन्न मन लगी हाँ अलग टाइम खा जा विनोद जी एटा कुछ होना तो फे मैं देखे मय में जान में जीवन समर्पित करने आत्महत्या करने मैं धीरे देखे अपने साथी देखे मैं अपनी प्लस टू पढ़ते एटा साथी गुमा के जो साथी मयम पड़े आत्महत्या कर रे भू Uh, कसै बिना बाँच्न नसक्ने भन्ने चाहिँ हुँदैन जस्तो लाग्छ मलाई तपाईँलाई कस्तो लाग्छ हो आफ्नो मान्छे आफ्नो मान्छेसँगको बिसोडमा हामी मरेतुल्य हुन्छौँ मरेको नै हुन्छौँ एक प्रकारले कतिपयले प्राणै त्याग्नुहुन्छ हामीले पनि के थाहा मरे इन केस भइहाल्यो भने हामीलाई पनि केही होला कि भोलि कसले देखेको छ तर सकेसम्म चाहिँ मैले देखेको चाहिँ सकेसम्म हामी एक्लै बाँच्ने हो, हो संसारमा एक्लै जन्मन्छौँ एक्लै मर्छौँ त्यसैले उनी बिना एकपल पनि बाँच्न सक्दिनँ नभन्नुहोस् बरु उनलाई सदैव माया गर्नुहोस् होला उहाँले तपाईँलाई माया गर्नुहोला या नगर्नुहोला यसमा कुनै सरोगार छैन तपाईँको मायासँग किनभने तपाईँ माया गर्नुहुन्छ त्यो साँचो हो उहाँले माया गर्नु र नगर्नु उहाँको ठाउँमा छ र उहाँले माया गरेन भनेर तपाईँले उहाँलाई माया गर्नु छोड्नुपर्छ भन्ने पनि छैन तपाईँले उहाँलाई पाउनुपर्छ भन्ने पनि छैन मलाई चाहिँ यस्तै लाग्छ जी तपाईँलाई ला कस्तो लाग्छ कुनै तपाईँको मनमा केही ठेस पुगेको भए सरी भन्न चाहन्छु अर्को कमेन्ट गर्नुभएको छ बिकेएस घलानजी भन्नुभएको छ विकासजी होला सायद नमस्ते दादा म विकास घलान भैँसे छ नाउँ मलेसियाबाट ढुङ्गा जस्तो मनमा मैले माया बढ्ने छु मेरो सबै सबै सबै आशाहरू एक दिन साकार गर्नेछु दा मेरी उही जीवनसङ्गी नै सबिनालाई मिस यु एन्ड लभ यु हजुरलाई पनि मिस्यू ल दादा ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सन्जी तामाङजीले हाई दादा गुड इभिनिङ खाना खानुभयो त दादा भन्नुभएको दा, छ खाइसकेको छु मायामा कहिले पीडा हुन्छ त कहिले खुसीले भरिन्छ जब धोक्का पाउँदा जति यो मुटु छिया छिया हुन्छ त्यति माया पाउँदा खुसीले जिन्दगीमा बहार छ्याउँछ अवश्य पनि सही कुरा हो थ्याङ्क्यु सो मच सञ्जयजी अर्को कमेन्ट गर्नुभएको छ निशा गौतमजीले लेख्नुहुन्छ हेलो चन्द्र दादा सन्चय हुनुहुन्छ मेरो म्यासेज भन्नुपर्दा मेरो मुटुको धाडकनलाई लभ यु सो मच भन्न चाहन्छु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क्यु सो मच निशाजी अर्को कमेन्ट गर्नुभएको छ एलोन बोइजीले हेलो चन्द्र दाजु माम हाम गर्नुभयो त फ्रम न्युब अटारबाट विजय लामा दाजु हेर्नु न यो मा भनेको कस्तो चिज रहेछ कहिले हाँसो कहिले रोदन होइन <laughs> त दादा आजभोलि मेरो मन सधैँ रोइरहन्छ किन हो भन्नुभएको छ मन रोइरहन्छ अवश्य नै पीडा भएर धेरै नरुनुहोस् एकैचोटि बरु आवाज निकालेर रुनुहोस् म तपाईँलाई यही आग्रह गर्छु भोलिपल्टदेखि तपाईँ फ्रेस हुनु भएन भने मलाई आएर भन्नुहोस् <laughs> तपाईँ जे मनमा दुःख गुम्साएर सधैँ रुनुभन्दा बरु एक खुला ठावे रोईदीन मेरे प्क्टिकल कहरा हो मैंने भी प्क्टिश कर जिंदगी में एकदम हल्का हो एक नगल में जानुस्ोड़े रुनो भन्न पुरा सब भन्न सोच्नो तब जिस मन को दुख पोख्त को आँख अगड़ी अोचे सबको भन्न रुनो सब कुछ ठीक हो जिंदगी में अर्ग कमेंट कर पागल प्रेमी विशाल तामजी कन्ने लग् संगीत को यह धुनपनी किन आज सुन्ने लाग्छ सङ्गीतको यो धुन पनि किन देख्छु अन्धकार आकाशको झुन पनि किन दुख्छ मुटु भन्थे टुक्रिएर फुट्नु रहेछ किन पोल्यो छाती भन्थे कसैसँग छुट्नु रहेछ ओके दाजु आइएम हेट्रोङ बाह्र भोरलेबाट पागल प्रेमी विशाल तामाङ ओके बाबाई दादा ठिक केयर भन्नुभएको छ थ्याङ्क यू सो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ देवेन किशोर अन्जानजीले हेलो जय नेपाल दर्शक नमस्ते मिठो स्वरको धनी हजुर लगायत होल युनिटलाई पाँच रानी गाउँ हाल पातीबरा मिडिया ग्रुप दोहाकतारबाट देवेन किशोर अन्जान मेरो आत्मीय साथीहरू भन्नुपर्दा अन्जान यात्री प्यारी साम्पाङ जे एफयु रेसु केआर खुसी यामुना विष्ट सानु सुब्बा याक्थुम्बा मुस्का रमाइ पहिलो रविन आचार्य त्यसै गरी मगर सरु असफल लगायत थुप्रै साथीहरू नाम लेख्नु भएको छ लगायत मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई बाई बाई भन्दै बाई भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि र आजको लागि अन्तिम कमेन्ट छ कमल तामाङजीले नमस्ते दाजु खबर के छ खबर अह फ्रम न्यु वाटारबाट कमल माम हाम गर्नुभयो त दाजु आज मेरो जिएफ कल्पनालाई बिर्सिएको छैन सम्झिरहेको छु भनिदिनु भनिदिनु र धेरै दिन भयो एने SMS करना मेरो कांची कल ऐन एसएमएस कर नाको मेरे कांची कल्पना लई लव यू भाला दाजू र कमला सोल्टिनी एन योनि साफ्रेन मिस करूँ भाई तवश्य वहाँ सुनी रहमजी थैंक यू सो मच तक के कमेंट को लिखी रा मत राख मैं कमेंटर जो दस बजे दुई मिनट भाग अगड़ी आक थी चौसठीवा एसएमएस पढ़ी सकते केही साथीहरूले दस बजेर दुई मिनटपछि पनि नगर्नेस् भन्दा भन्दै गर्नुभएको जस्तो लागेको छ त्यही भएर म एकचोटि उहाँहरूको नामले हेर्न चाहन्छु अवश्य पनि के साथीहरूले गर्नुभएको थियो तर मैले यहाँनिर उहाँहरूको नाम पाउन सकिनँ ना। कता कता गयो गयो <laughs> जे होस् थ्याङ्क सो मच तपाईँहरू सम्पूर्णलाई ज जसले आज कमेन्ट गरिदिनु भयो एसएमएस गर्नुहुने चौसठीजना साथीहरूलाई पनि धेरै धेरै धन्यवाद त्यसै आज यो अन्धकार रातमा सधैँ म एक्लै हुन्थेँ आज बलरामजी र बालकृष्णजी पनि हुनुहुन्थ्यो र हुनुहुन्छ भने उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट म तपाईँकै मनमित्रको साथी चन्द्र पनि भोलि कार्यक्रम अनुरागमा पुनः भेट हुने बाछा गर्दै छुटिन चाहन्छु तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रेडियो सरोवर सुन्दै गर्नुहोला हवस् त नमस्ते शुभरात्री